दाहालले बाबुरामसँगको सम्बन्ध पाँचौं महाधिवेशनदेखि भएको र त्यही समयदेखि उहाँसँग विवाद र वस भइरहेको बताउनुभयो अध्यक्ष दाहालले अहिलेको विवाद दूध र भात जस्तो भएको दावी गर्नुभयो अध्यक्ष दाहालले दलहरू बीचमा सहमति बनेर निर्धारित समयमै संविधान बन्नुपर्ने कुरामा आफ्नो पार्टी सचेत रहेको बताउनुभयो समयमै उहाँले दलहरूले सम्झौता गरे संविधान बन्ने सम्भावना छ विगतबाट शिक्षा लिएर संविधान बनाउनु पर्ने उहाँको भनाई थियो शान्ति प्रक्रियालाई टुङ्गोमा अपनाउने विषयमा पनि प्रधानमन्त्रीसँग छलफल भइरहेको उहाँले बताउनुभयो चितवनमा अघिल्लो वर्षको तुलनामा यो वर्ष राहदानी बनाउनेको संख्या दोबरले बढ़ेको छ चितवन प्रशासनले दिएको तथ्याङ्क अनुसार आर्थिक वर्ष दुई हजार उनासत्तरी चितवनबाट राहदानी लिनेको संख्या सोह्र रहेकोमा आर्थिक वर्ष दुई हजार सत्तरी एकहत्तरमा दोबरले बढ़ेर राहदानी बनाउनेको संख्या तीस पुगेको छ वैदेशिक रोजगारीमा जानेको संख्या बढ़ेकाले राहदानी लिनेको संख्या बढ़ेको चितवनका निमित्त प्रमुख जिल्लाधिकारी शिवराम गेलालले यसमा द्रत सेवा लिनेको संख्या विक्रमसम्म दुई हजार उनासत्तरी सत्तरीमा चार काले बाटो लिनेको संख्या एघार थियो तर गत वर्ष दूत सेवाबाट राहदानी लिनेको संख्या अत्याधिक बढ़ेर चौध पुगेको छ यस्तै प्रशासनकालेबाट सोह्र हजार तीन जनाले राहदानी लिएका छन् यसबाट अघिल्लो वर्ष पाँच लाख राजस्व संकलन भएकोमा गत वर्ष बढ़ेर आठ करोड़ तैतीस लाख पोकेको कार्यालयको तथ्याङ्कमा उल्लेख छ तर नागरिकता लिनेको संख्या अघिल्लो वर्षको तुलनामा दुब्बरले नै घटेको छ आर्थिक वर्ष दुई हजार उनास्तरी नागरिकता लिनेको संख्या चौविस हजार आर्थिक वर्ष दुई हजार सत्तरी एकात्तरमा घटेर एघार नागरिकता बनाएका छन् अघिल्लो वर्ष भन्दा गत वर्षमा घुम्ते शिविर कम भएकाले नागरिकता घटेको प्रशासनले जनाएको छ श्री सेवाबाट अघिल्लो वर्ष तीन हजार छ सय सतहत्तरले नागरिकता बनाएकोमा गत वर्ष एक जनाले नागरिकता बनाएका छन् जिल्लामा अहिले पनि राहदानी बनाउनेको चाप अत्यधिक रहेको चितवन प्रशासनले सुनाएको सहयोग संकलन गरी नेपाल रेडक्रस सोसाटी उपशाखा पंचकन्याको भवन निर्माण गरिएको छ रत्नगढ़ तेह्र सय मंगलामा रहेको सो भवन निर्माणको लागि विभिन्न संघ संस्थाहरू देश तथा विदेशमा रहेका व्यक्ति समाजसेवी तथा व्यवसायीहरूसँग आर्थिकता जेन्से सहयोग गरेका छन् पाँच भवन निर्माणको लागि रत्नगढ़ नगरपालिकाले तीन लाख जिल्ला रेडक्रस सोसाइटीले तीस मेल श्रेष्ठकर सदस्य परशुराम द्वारा एक लाख आठजना विशिष्ट सदस्यहरूद्वारा पच्चीस हजारका दरले दुई लाख आजेवन सदस्यबाट एक लाख र देवसी भैलोबाट संकलित उनानब्बे हजारको लगानीमा भवन निर्माण गरिएको उपशाखा पञ्चकन्याका सभापति विश्वनाथ खनालले जानकारी दिनुभयो यस्तै भवन निर्माणके लागि जापानबाट विनोद खनालले पच्चीस हजार युनाइटेड अरब इमिरेट्सबाट राशन भट्टले पनि पच्चीस हजार सहयोग पठाई सुभापति खनालो सो रेड क्रस भवन निर्माण का पंचकन्या सामुदायिक पैतीस क्यूब फिटकार्ड प्रदान करपुर नगर पालिक प्रेम बस्ती निर्माण ढुवानी व्यवसायी ईश्वर खनाल पन्द्रह हजार बराबर को सामग्री प्रदानी प्रसुन्ना इंटरप्राइजेस का प्रोपराइटर रामहरे अटलाई को आठ सौ छठ सीमेंट प्रदान करी सहयोग पुरा सुपति खनाल जानकारी द्व सडकको क्षेत्राधिकारलाई फराकिलो बनाएपछि पूर्वी चितवनको टाढ़ी बजार उजाड़ बनेको छ एक्सा भेटर प्रयोग गरी सड़क छेउका समान तथा प्रत्यक्षालयहरू भत्काएपछि बजार उजाड़ देखिएको हो टाढी बजारलाई हरियाली बनाउन सणै एक दशक लगाइएको रोख समेत ढालिएको छ हुर्केका रोखले बजारलाई सुबा भए पनि एक्काशे रोख फालिएका कारण बजार उजाड़ बनेको स्थानीयहरूले बताएका छन् पूर्व पश्चिम राजमार्ग अन्तर्गत रत्नगर नगरपालिकाले बकुल्ला ौरीखोलसम्म बजार क्षेत्र फ्राकिलो बनाएको थियो निपन एजुकेशन सेन्टर खरेनीको आयोजनामा हिजो जापान जान चाहने विद्यार्थीहरूलाई लक्षित गर्दै निशुल्क सेमिनार सम्पन्न भएको छ पूर्वी चितवन क्षेत्रका विद्यार्थीको चाहना सम्बोधन गर्ने उदेश्यले सेन्टरले पूर्वी चितवनको पर्सा बजारमा सु सेमिनार सम्पन्न गरेको सेन्टरका संचालक दिनेश भण्डारीले जानकारी दिनुभयो जापानिज प्रशिक्षक आईईएनओ मोतोको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पचास भन्दा धेरै विद्यार्थीको सहभागिता रहेको थियो कार्यक्रममा बोल्दै प्रमुख अतिथि आईएनो मोतोले पछिल्लो समय नेपाली विद्यार्थीका लागि जापान अध्ययन एवं रोजगारी दुवैका लागि आकर्षक गन्तव्य बन्दै गएकोले लगनशील एवं मेहनत नेपाली युवाहरूको लागि जापानमा धेरै अवसरहरू रहेको बताउनुभयो कार्यक्रममा उपस्थित विधार्थीले राखेका जिज्ञासाको उत्तर दिँदै जापानिज प्रशिक्षक आईनो मोथोले जापान, आई जापान जान चाहने इच्छुक युवा युवतीहरूले सर्वप्रथम भाषा जान जरूरी रहेको औलाउनुभयो टोल रत्नगर आतमा रहेको कल्याण टोल विकास संस्थाले आफ्नो सेवा क्षेत्रभित्रका हरिहर मार्गको सड़क किनारमा हिजो वृक्षारोपण गरेको छ गाउँलाई हरियाली बनाउन नगरपालिकाको सहयोगमा टोलका सदस्यहरूको सक्रियतामा वृक्षारोपण गरिएको कल्याण टोल विकास संस्थाका अध्यक्ष चन्द्रकान्त ओसाले जानकारी दिनुभयो सड़कको दयाँ बायाँ छ मिटर सड़क फाकिलो गरी एक वटा कपड़ म्याग्निस्टिक र धोपीका रोपिएको थियो वृक्षारोपण पछि सबै सदस्यहरूले रोपिएका विरूवाको उचित संरक्षण गरेर हर्काउने प्रतिवद्धता जनाएको अध्यक्ष ओसाले बताउनुभयो टोल विकास संस्थाका चन्द्रकान्त ओझाको अध्यक्षतामा सम्पन्न भएको थियो <स्थाँगा> सिन्धुपाल्चोकको जुरीमा गएको पहिरोबाट पीड़ितहरूलाई सहयोग गर्न चितवनमा पनि राहत संकलन गरिने भएको छ स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसले पीडितहरूलाई सहयोग गर्ने उद्देश्यले राहत रकम संकलन गर्न लागेको हो स्वतन्त्र विद्यार्थी युनियन वीरेन्द्र बहुमुखी क्याम्पसका सभापति निरज भट्टले सोमबारदेखि क्याम्पसकै विद्यार्थी प्राध्यापक र कर्मचारीहरू राहत संकलन गर्न लागि जानकारी दिनुभयो विद्यार्थीहरूले शुरू गरेको राहत संकलन अभियानमा सहभागी भई सहयोग गरिदिन सभिले सबैलाई आग्रह समेत गरेको छ वीरेन्द्र बहुमुखी क्याम्पसका प्रमुख केश भक्त सागकोटाले सा सहिले गर्न लागेको राहत संकलनमा सबैले सहयोग गर्नुपर्ने बताउनुभयो सहयोग गर्न चाहनेहरूलाई वीरेन्द्र बहुमुखी क्याम्पसको प्रशासन शाखामा सम्पर्क राख्न आग्रह गरिएको छ संकलन हुने राहत रकम जिल्ला स्थित दैविक पर्कोद्धार समिति मार्फत पीड़ितहरू समक्ष पुर्याइने बताइएको छ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन सप्तगण्डकी बहुमुखी कलेजमा सम्मेलन आयोजक कमिटी गठन भएको छ क्याम्पस कमिटिका हिजो बसेको बैठकले अध्यक्ष प्रकाश आचार्यको संयोजकत्वमा एकतीस सदस्यीय आयोजक कमिटि गठन गरिएको हो सम्मेलन उप सुशील केसी सचिवमा ध्रुव वर्तौला सहसचिवमा अनिल सेडाइराको साधक्षमा शिवलाल ढक्काललाई चयन गरिएको छ त्यस्तै संगठन निर्माण प्रमुखमा प्रकाश काप्रे अखिल फोर्स निर्माण प्रमुखमा हरि आचारी बिहानी संगठन प्रमुख मुक्तिनाथ काप्रे साहित्य फाँड़ प्रमुख शिवराज पौड़ेल महिला विभाग प्रमुखमा अस्मिता पौड़ेल र मीडिया संयोजकमा सलिना वाग्रेलाई चयन गरेको छ बैठकबाट कमिटिका केही सदस्यहरूलाई विदाय समेत गरिएको थियो बैठकले अहिलेसम्मको आर्थिक आय व्यय समेत अनुमोदन गरेको छ बैठक अखिलका केन्द्रीय सदस्य ऋषि रेग्मीको प्रमुख आदित्य एवं अखिल क्याम्पस कमिटिको अध्यक्षतामा भएको थियो बैठकमा अखिल काेव प्रसाद पाठक लगायतको उपस्थिति रहेको थियो नेपालकी प्रमुख पवित्र धार्मिक तीर्थस्थल देवघाट क्षेत्रमा त्रिकोणात्मक पुल निर्माण गरी देवघाट क्षेत्रका स्थानीयलाई सहज बनाउन देवघाट क्षेत्र विकास समितिले पहल थालेको छ तीनओटा जिल्लाको केन्द्र रहेको देवघाट स्थित त्रिवेणी र काली गण्डकीको संगम स्थल बनाएर बग्नी नारायणीमा तनहु नौलपास र चितवन जोड़ने गरी योजना तयार पारिएको देवघाट क्षेत्र विकास समितिले सुनाएको छ देवघाट धार्मिक हिसाबले मात्र नभई पर्यटकीय हिसाबले पनि यसको महत्व झल्काउन त्रिकोणात्मक पुलको अवधारणा तयार पारिएको समितिले जनाएको छ पुल निर्माणका लागि योजना सहितको सम्पूर्ण विवरण मन्त्रालयमा पेश गरिएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शैलेन्द्र कुमार श्रेष्ठले बताउनुभयो गुन्दाका नाइके भनेर चिनिने दिनेश अधिकारी चरीको मृत्यु प्रहरी भिडन्तमा भएको भनेर गृहमन्त्री वामदेव गौतमले संसदमा दिएको जवाब तपाईँलाई कस्तो लाग्यो यी जवाबचित्त छ बी हचुवाको बोली श्री पूर्ण विवरणपछि जवाब दिएको भए हुन्थ्यो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 पालो ट्राफिक खबरको यति बेला नानगढी टौडा बेरगंज सड़क खण्ड खुल्ला छ त्यसै गरी नानगढ मोगलिन मोगलिन्द ओबीसी काठमाण्डो सड़क खण्ड मोगलिन्द मोली पोखरा सड़क खण्ड र नायणगढ फ्रासिबो टोल सड़क खण्ड पनि खुल्ला छ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 मौसम सम्बन्धी जानकारी चितवन जिल्लाको आजको अधिकतम तापक्रम सैतिस डिग्री सेल्सियस र न्यूनतम तापक्रम 22 डिग्री सेल्सियस रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ त्यस्तै आज सिउँसो बादल लाग्ने र बेलुका पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाको भनाइ छ मौसम हेरिसोप्रति सजग भई आफ्नो खेतबारीको काम गर्नुहुन किसानहरूलाई अनुरोध छ एस मौसम जुवानी सामुदायिक पुस्तकालयद्वारा जनहितका लागि जारी गरिएको हो अवस्था बिहान सात बजेको अर्पण स्थानीय समाचार सकियो सुजिता हमाल बिताए नमस्कार यस अर्पण स्थानीय समाचारको साथमा सिखर हार्डवेयर लत्नगरे एक बकुलहर पुरानो कर्मचारी पेट्रोल पमसंगै फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी दुई सय नब्बे रङ सेनेटरी टोयलेट बाथरूमका फिटिङ सामानहरू दक्ष पलम्बर पेट्रोलको व्यवस्थाका साथै एसएम पेट्सको आधिकारिक विक्रेता रहेको जानकारी गराइन्छ एटिच्युट लर्निंग एकाडेमी म्याथ साइन्स र टेस्ट नदी पाँच विषयमा मात्र एसएलसी र प्लस टू गर्न पाइने साथै इङ्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युट मल्टिलर्निङ एकाडेमी खैरानी चार पर्सा डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल अन्ठानब्बे चितवन में सब एवंदा चुलो। जर्मनी अफसेट मेसिन हाइडल वर्ग रेक मेसिन द्वारा एक साथ रंगीन छपाई करने एक छापा खाना क्वालिटी प्रेस छापा खाना अरतपुर दस चिताधिकरण अगाड़ी फोन शून्य छप्पन्न मोबाइल अंठानब्बे पांच नेक्स्ट एजुकेशन कंसल्टेन्सी राम्रो नतिजा ल्याउने